Sometimes tONE Remember that riley thumbnails in白 notes Every letter Send out riley बुट्टा पारेको छुना ए लुलाई सारै मन पारेको, पारेको सोचे जै जिन्दगी राइना छ सोचे फुलेको फुला सुगन्ध मिठो सुँगेर था हुन्छ सधैँको यस्तो भागेर मात्रै पिरतिका हुन्छ फुला मिठो था भागेर रातो चुन्नीतो चुन्नीतो चुन्नी आहारी मुमको घरैमा छोडेर बिरानीको पछेउरी ओडेर मायालुमा छोइला खुलेर एघरमै छोडी आउ तिम्रो तिम्रो अघि काला ढुक्पालाई मोनाले सा राम्रामा मारौती mm, मारौती तिम्रो रुप्पै करोटी तिम्रो रुपै कारोटी तिम्ले रिम्ले